पुष्पलाल को निधन हामी पूर्वकोशी प्रान्तीय कमिटीमा काम गरिरहेका थियौँ अब त्यसमा पनि त्यही उत्साह उमङ्ग जोश जाँगर र पहिलेको जस्तो फुर्ति थिएन एकातिर नक्सलवादीहरूका क्रियाकलापले पूर्वकोशी पार्टीलाई धक्का दिइरहेको थियो अर्कोतिर नक्सलपन्थीहरूमाथि सरकारको अमानीवय दमनले पार्टीमा शिथिलता ल्याएको थियो साथै क्रान्तिकारी केन्द्र बनाउने कुरा, कुरा कुनै प्रगति भइरहेको थिएन यसले कम्युनिष्ट आन्दोलनको सम्पूर्ण गतिविधिमा शिथिलता आएको थियो उदा पुष्पलालले बनाउनु भएको पार्टीले पनि सुरुका दिनहरूमा लुम्बिनी अञ्चलतिर केही चहल ल्याएको थियो तर त्यो पनि फेरि विखण्डनमा गयो हामी पुष्पलालहरूसँग अलग भएपछि उहाँले सङ्गठित गर्नुभएका साथी नारायणमान विजुक्षे पनि अलग हुनुभयो त्यसपछि मोदनाथ प्रसिद्ध जीवराज आश्रित मदन भण्डारी माधव गेवाली मधुगुरू र केशरमणि पोखरेलहरू पनि अलग हुनुभयो मनमोहोहन काठमाडौँमा एक्लै हुनुभयो शम्भुराम पनि एक्लो हुनुभयो तुलसीलाल दरभङ्गामा सीमित हुनुभयो चारैतिर कम्युनिष्ट आन्दोलनमा फुट विभाजन समूह उपसमूह हुँदै विखण्डनको क्रम चलिरह्यो नेपालको कम्युनिष्ट आन्दोलन निष्प्रभावी भयो त्यति कम्युनिष्ट आन्दोलनको कुनै उज्यालो भविष्य देखिएन त्यसै बेला पुष्पलालले असमबाट म फारविसगञ्ज आउँदैछु तपाईँ पनि त्यहीँ आउनुहोला भनेर मलाई खबर गर्नुभयो म उहाँलाई भेट्न फारबिसगञ्ज गएँ एकदिनभरि नै उहाँसँग बसेँ मैले तपाईँ आउनुभएको छ धरान विराटनगरतिरका पूर्वकोशीका साथीहरूलाई बोलाइदिन्छु कम्तीमा आएको बेला उहाँहरू सबैलाई भेट्न त भेट्नुहोस् न भने उहाँले भो अहिले नै नबोलाउनुहोस् तपाईँसँग मात्र भेट्न खोजेको हुँ भन्नुभयो हामी दुईजना मात्र बस्यौँ उहाँ असममा भएको मानव अधिकार गोष्ठीमा भाग लिएर आउनु भएको रहेछ उहाँले त्यस गोष्ठीमा भएको सबै कुरा सुनाउनु भयो उहाँले केही समयदेखि कोलकात्ताको नेसनल लाइब्रेरीमा बसेर नेपालको इतिहास लेख्न थाल्नु भएको बताउनु भयो यसपटक मैले पार्टी सञ्चालनमा उहाँमा पहिलेको जस्तो स्फूर्ति उत्साह र जाङ्कर देखिनँ उहाँ शिथिल भए जस्तो लाग्यो उहाँले बलराम उपाध्याय कार्यालय सञ्चालन गरिरहनु भएको छ ठिकै छ भन्नुभयो बलरामले पुष्पलालको कार्यालय सचिव भएर पार्टी चलाइरहनु भएको रहेछ उहाँ पोखराको बासिन्दा भए पनि हामी बनारस पढ्ने बेलादेखि बनारसमा नै बस्नुहुन्थ्यो बलराम उपाध्याय संस्कृत पढ्नका लागि बनारस, बनारस जानुभएको थियो विद्यार्थीकालमा उहाँले प्रगतिशील विद्यार्थी फाटमा निकै राम्रो काम गर्नुभएको थियो उहाँ बितिसक्नु भएको छ एकपटकको घटना हो म फारबिसगमा आफ्नो पार्टी कार्यालय चलाएर बसिरहेको थिएँ देशभित्रको पार्टी सङ्गठनलाई सक्रिय बनाउनु परेको हुनाले म भूमिगत रूपमा देशभित्र पसेको थिएँ त्यस बेलाको पोलिट बैठकमा बनारस पुग्न सकेको थिएन यसैपटक केन्द्रीय कमिटिको बैठकमा भाग लिन पुगे भोलिपल्ट बैठक थियो म अघिल्लो दिन मात्र पुगेको थिएँ मलाई महासचिव तुलसीलालले बोलाउनु भयो र पोलिट एउटा निर्णय देखाउँदै तपाईँले पनि यसमा समर्थन जनाउनु पर्यो भन्नुभयो त्यो निर्णय के रहेछ भने पुष्पलाल र भारतीय कम्युनिस्ट पार्टीको बनारस कमिटिका सचिव गिरिजेश राईको प्रतिवेदनले बलराम उपाध्यायमाथि गम्भीर आरोप लगाएको रहेछ त्यसैका आधारमा केन्द्रीय कमिटिको वैकल्पिक सदस्यबाट उहाँलाई हटाउने निर्णय पोलिट ब्युरोले गरेको रहेछ तुलसीलालले यस्तो कुरामा पोलिट ब्युरोमा मत विभाजन गरेर नजाउँ तपाईँ पनि सहमति जनाउनुहोस् एक राय भएर रा केन्द्रीय कमिटिमा एक रायमा प्रस्तुत गरौँ भनेर तपाईँलाई यसो भनेको हुँ भन्नुभयो म त एकछिन अवाग भए पुष्पलाल र तुलसीलालले यस विषयमा सविस्तार सुनाउनु र नेतृत्वको विश्वास गरेर मैले पनि सही गरेँ भोलिपल्ट केन्द्रीय कमिटिको बैठकमा यो प्रस्ताव आउँदा त बमण्डर नै मचियो कमल कोइरालाले त हङ्गामा नै मचाए नेतृत्वले यसको पुष्टि गर्न सकेन र उक्त प्रस्ताव त्यत्तिकै बिलाएर गयो फारबिसगमा भएको पुष्पलालसँगको भेटमा मैले पुष्पलालले भनेको थिएँ तपाईँ र मनमोहनजीले देशभरिका क्रान्तिकारी कम्युनिष्टहरूको सूची बनाई त्यस्ता एक डेढ बोलाउनुहोस् तपाईँहरू त नेपालको कम्युनिष्ट आन्दोलनको आफै झण्डा हो तपाईँहरूलाई कुनै पद वा संस्था चाहिँदैन केवल आफ्नो नाममा बोलाउन सक्नुहुन्छ बैठक बोलाउनुहोस् नेपालको कम्युनिष्ट आन्दोलनप्रति तपाईँहरूको खास दायित्व पनि छ यस आन्दोलनलाई ठीक ठाउँमा ल्याएर चलाउने र भावी पुस्तालाई हस्तान्तरण गर्ने जिम्मा इतिहासले तपाईँहरूलाई दिएको छ तपाईँ र मनमोहनजी मिलेर बोलाउनुहोस् यदि मनमोहनजीले आनाकानी गर्नुभयो भने तपाईँले मात्र बोलाउनुहोस् एउटा पत्र लेखी मलाई दिनुहोस् म त्यो पत्र लिएर जान्छु तपाईँको नाम लिएरै म साथीहरू जम्मा गर्छु त्यसबेला पुष्पलालको आँखा भयो ल हुन्छ म बोलाउँछु अहिले छोरी उषाको विवाह छ त्यो विवाह सकेपछि म यसतर्फ लाग्छु भन्नुभयो पुष्पलालका दुई सन्तान हुन् जेठी छोरी उषा र कान्छो छोरा उमेश त्यसबेला उषाको विवाहको चर्चा चलेको थियो उषाको विवाह सकेपछि पुष्पलालले पहल गर्नुहुनेछ नेपालको कम्युनिस्ट आन्दोलनलाई फेरि एक ठाउँमा बाँध्नुहुनेछ भन्ने आशा जाग्यो मैले साथीहरूलाई पनि त्यहीँ कुरा सुनाएँ पुष्पलालसँगको मेरो भेटपछि नेपालको कम्युनिस्ट आन्दोलनका अग्रणी कमरेडको पहलमा फेरि एकपटक नेपालमा छरिएर रहेका कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउने प्रयास हुने भयो यसपटक सफलता मिल्ला भन्ने एउटा मधुर कल्पना जागेको थियो अचानक एउटा पीडादाय र दुःखद घटनाको समाचार आयो नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल अब यस संसारमा रहनु भएन औषधि गर्दा गर्दै दिल्लीमा बित्नु भयो उहाँको मृत्युको खबर सुनेपछि एकछिन त होस् हराए जस्तो भएँ उहाँसँगको बिस बाइस वर्ष पुरानो सम्बन्ध र एकपछि अर्को गर्दै त्यो अवधिका उहाँसँगका क्षणहरूको सम्झना आइरह्यो मेरा आँखा भरिन थालेँ मैले जीवनमा कमै यस्ता मान्छे भेटेको छु जोसँग पहिलो भेट्ने आत्मीयता महसुस हुने आफ्नोपन पाइने त्यो कुरा मैले पुष्पलालसँगको भेट र सङ्गतमा पाएको थिएँ उहाँसँग भेट भएदेखि म उहाँप्रति आकर्षित भएँ उहाँ बितेको यति लामो समय हुँदा पनि उहाँसँगका क्षणहरू अहिले पनि सम्झनामा आउँछन् उहाँका कतिपय विचारसँग म असहमत थिएँ कतिपय कार्यशैली चित्त बुझ्दैनथ्यो अलग अलग बाटो पनि हिँड्यो तर उहाँप्रति मेरो सम्मान र श्रद्धामा कहिल्यै कुनै कमी आएन उहाँ महान नेता हुनुहुन्थ्यो पुष्पलालको निधनमा हामीले विराटनगरमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गर्यौँ त्यसबेला पञ्चायती हुकुमशाहीको दबदबा थियो हु। सभा जुलुस कहीँ गर्न पाइँदैन थियो यी सबै कुरा व्यवस्था गर्दै पुष्पलाल जस्तो महान् व्यक्तिको निधनमा सार्वजनिक कार्यक्रम गर्नैपर्छ भन्ने अठोट गरेर विराटनगरको पोखरियामा रहेको विष्णुमाया पुस्तकालयको प्राङ्गणमा हामीले शोक तथा श्रद्धाञ्जली सभा गऱ्यौँ महेश उपाध्यायले सभाको अध्यक्षता गर्नुभएको थियो कमल कोइरेला र म बोलेका थियो पुष्पलाल नेपालमा कम्युनिष्ट आन्दोलन सुरु गर्ने महान व्यक्तित्व हुनुहुन्छ देशको राजनीतिको यति महत्त्वपूर्ण वामधारलाई निर्माण गर्ने उहाँ नै हुनुहुन्छ उहाँले आफ्नो जीवन पर्यन्त रातो झण्डा उच्चो राख्नु नेपालको कम्युनिष्ट आन्दोलन रहन्जेल पुष्पलालको नाम अमर रहनेछ यही कुरा मैले बोलेँ त्यस सभालाई प्रहरी प्रशासनले हस्तक्षेप गर्यो र आमसभा तितरपितर गर्यो कोही पक्राउ पनि गर्यो जे भए पनि हामीले श्रद्धाञ्जली सभा गरेरै छाड्यौँ विष्णुमाया पुस्तकालयका बारेमा केही बताउनु जरुरी छ यो पुस्तकालय दुई हजार चौबिस सालमा स्थापना भएको थियो हाम्रा युवा साथीहरू नारायण आचार्य बलराम पोखरेल दामोदर घिमिरे केशव गौतमहरूको सक्रियतामा सञ्चालित नवीन पुस्तक साहित्य समितिलाई समाजसेवी विष्णुमायाले मृत्युसयमा पुगेको बेलामा सामाजिक कार्यमा प्रयोग गर्नका लागि विराटनगर पोखरियाको आफ्नो जग्गा र दुईवटाले घर दान दिने इच्छा गर्नुभएको थियो उहाँको शेषपछि उहाँको स्मृतिमा साथीहरूले त्यहाँ विष्णुमाया पुस्तकालय खडा गर्नुभयो र उहाँको प्रतिमा स्थापना गर्नुभयो लामो समयसम्म त्यहीँ विष्णुमाया पुस्तकालयको सभाकक्ष र प्राङ्गणमा हामीले पार्टीका थुप्रै कार्यक्रम गऱ्यौँ पञ्चायती शासकहरूले कुनै पनि सार्वजनिक स्थल र मञ्च प्रयोग गर्न बन्देज लगाएका बेला यस पुस्तकालयले पुर्याएको अमूल्य योगदानलाई म कदापि बिर्सन सक्दिनँ यो पुस्तकालयले नेपालको पूर्वी क्षेत्रको कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण सहयोग पुर्याएको थियो दुई हजार साल त देशमा कम्युनिस्ट आन्दोलन केही शिथिल भएको थियो भारत प्रवासमा गोष्ठी प्रशिक्षण जस्ता कार्यक्रम हुने गर्थे त्यहाँ गएर हामी आफ्ना कुरा राख्ने गर्थ्यौँ यस्ता गोष्ठीहरूमध्ये बुनारसमा भएको गोष्ठीमा म निर्मल लामा सिन्धुनाथ प्याकुरेल र लिलामणि पोखरेल बोल्न गएका थियौँ त्यस्तै म दिल्लीमा भएको कार्यक्रममा पनि जाने गर्थेँ कोलकातामा अखिल भारत नेपालीहरूको सङ्गठनले कार्यक्रम आयोजना गरेको थियो त्यस कार्यक्रममा म पनि वक्ता भएर गएको थिएँ त्यहाँ तुलसीलाल अमात्या आउनुभएको थियो सिपी मैनाली माधव नेपाल झलनाथ खनालहरू पनि जानुभएको थियो त्यस बेलासम्म सिपी मैनाली बाहेक नेकपा मालेका अरूलाई चिन्दैनथे कार्यक्रम सकिएपछि मैले सिपी मैनालीलाई भेट्न खोजेँ मलाई कार्यक्रमका आयोजकहरूले एउटा कोठामा लैजानु भयो त्यहाँ तिनजना युवा हुनुहुन् उहाँहरूले तपाईँ सिपी मैनालीसँग कुरा गर्ने कि माले पार्टीसँग भन्नुभयो तीनजना युवाहरू माधव नेपाल झलनाथ खनाल र जीवरात आश्रित हुनुहुँदो रहेछ उहाँहरूसँग बसेर नेपालको राजनैतिक स्थिति दुई पार्टीबीचको सम्बन्ध देशमा छरिएर रहेका वाम शक्तिलाई एकीकृत गर्ने आदि विषयमा सामान्य कुराकानी भयो यो भेटघाटबाट कुनै ठोस निर्णयमा त पुगेन तर पछि भेटघाटलाई यसले सुगम बनायो त्यस कार्यक्रममा गोपाल साक्यसँग पनि भेट भयो उहाँले माले पार्टीमा सोभियत रुसलाई समाजवादी देश भन्नुपर्छ भनी फरकमत राख्नुभएको त्यहाँ चर्चा भयो